राजन जुन जो सम्भाव्यताका कुराहरू छन् त्यसमा के त भन्दाखेरि बेसिकली एउटा अहिले विश्लेषण भइरहेका अहिले बाहिर आइरहेका कुराहरू नेचुरल रिसोर्सहरू के हुन् र इकोनोमिक रिसोर्सहरू के हुन् भन्ने कुराहरूमा बढी फोकस भइरहेछ होइन र ह्युमन रिसोर्सको कुराहरू त्यहाँ अहिलेसम्म जोडिएको छैन हाम्रो छलफलमा आइसकेका छैन संताको छलफल हुँदा ह्युमन रिसोर्स के छ कस्तो छ कहाँ छ कसरी छ भन्ने कुराहरू र त्यसको प्रयोग र त्यसको विकास कसरी गर्न सकिन्छ चा, भन्ने कुराहरू पनि आएको छैन त्यस पर्टिकुलरली हेर्दाखेरि अब हामीले त्यसरी पहिचानले अथवा भनौँ जुन सामर्थ्य अथवा सम्भाव्यता भन्छ त्यो सङ्घीयतामा सुरुकै दिनमा हुन्छ भन्ने कुरा चाहिँ कोही पनि हुँदैन जस्तै सजिलो रूपमा बुझ्दाखेरि हामीले एउटा बाउका पाँचवटा छोरा छन् भने पाँचवटा छोरा अलग हुँदाखेरि सबै उत्तिकै सक्षम उत्तिकै दक्ष र उत्तिकै क्यापेबल अथवा उनीहरूसित उत्तिकै सम्भावना रहन्छ भन्ने कुरा हुँदैन होइन जबकि बाउले सबैले बराबर अंश राख्छ दिन्नी खोज्दा पनि त्यो सम्भावना चाहिँ त्यहाँ रहँदैन उत्तिकै भोलिका दिनमा उत्तिकै सम्भव हुन्छन् भन्ने त्यो रहँदैन र रा, अब राज्य भनेको त के भन्दा ठुलो टेरिटोरीभित्र रहने कुरा हो र त्यो टेरिटोरीभित्र विभिन्न थरीका व्यक्ति समुदाय त्यसै स्रोत साधनहरू रहेका हुन्छन् तिनीहरूको सम्भावना पनि त्यहाँ रहेका त्यो भूगोल बाँड्नुपर्ने भएको कारणले गर्दाखेरि का सबैमा उत्तिको सम्भावना अथवा त्यो रिसोर्सको त्यतिकै सम्भाव्यता होला भन्ने कुरा चाहिँ हुँदैन र त्यो विकास गर्ने कुरा हुन् कर्णाली एउटा प्रदेश हुन्छ कि कर्णालीका जिल्लाहरू चाहिँ अरू अरू प्रदेशमा गाविन्छन् कि भन्ने विषय टुङ्गो नराइसकेको अवस्था छ यो अवस्थामा एउटा प्रदेशभित्र सामर्थ्य छ कि छैन भनेर हेर्ने एउटा मापदण्ड चाहिँ सामर्थ्य भएको प्रदेश बनाउनु पर्छ भन्ने विषयका हिसाबले हेऱ्यौँ भने तपाईँको त्यसमा विचार के हुन्छ एकदमै यसमा लुगाएर बोल्नुपर्ने कुरै छैन हामीले केही समय अगाडि एउटा पक्ष विपक्षमा मतहरू विभाजन हुनु स्वाभाविक छ कर्णाली का पांच जिल्लाई छुट्टे एवं कर्णाली प्रदेश संग बना पुराने आया में मेरे व्यक्तिगत यह मेरे राजनीतिक क्या है एकदम नितांत व्यक्तिगत कुछ कर्णाली का पांच जिला एवं प्रदेश बनाने क्या संभव छाइना रो जो सामर्थ्य अगि साथी भैंथ्योग्य तो निर्धारण करने हो तर्क हो तर हमी एक्जिस्टिंग जो तक कैपेसिटी है उसको जो सामर्थ्य रोल तो मत उ हमें अरुण भई रहें हमी हमी अक्जिस्टिंग भैरक इंफ्रास्ट्रक्चर डेवलपमेंट देखि लीर तेज को रुरल अर्बन लिंकेज का जो त्रेड को अरुरा अरु कर जीरा इकोनोमिक डेवलपमेंट का कुरा रो सकने आधार उन्हें अर्को तर्क आस को लमो समयसम तो उसको केन्द्र ने दी राख् पर्स नहीं भाका कुछ आउ आओला तईपनी मेरे आपको व्यक्तिगत मान्यता से भादा खेल अ एक्जिस्टिंग कैपेसिटी जो हमीर इतिहास का कुरा कर अरुण हमीस संभाव्यता का कुछ थुप्रेरा भनऊला तर हमीर ते को कई कुरा सुधार करें बिस्तार छुट्टई संग बनाने करी अलग पांच जिल्ला को छुट्टे संग उसको सामर्थ्य का हिसाब से पहचान का हिसाब से संभव है उसको सामर्थ्य का हिसाब से तो संभव छे भाषा म गाविर मात्रै त्यो बाँचिन्छ बाँध्न सक्छ वा टिक्न सक्छ भन्ने होइन हामीले सामर्थ्य र पहिचानको समायोजन गर्दै जाने हो भने हामीले उसको लिङ्केज वृद्धिका कुराहरू जुन छन् त्योसँग त्यो, त्यो जोडेर जाँदाखेरि कहाँ हुन सक्ला त अब देशकै संहिता हामी कति बनाउने भन्ने टुङ्गो नलागिरहेको बेला कर्णालीका तपाईँले सामर्थ्यको कुरा गरेर पहिचानको आधारले सम्भव छ सामार्थ्यका हिसाबले सम्भव छैन विशेष गरी तपाईँको यहाँ दुईवटा कुरा एकदमै गहिरो रूपमा उठ्छ अलिकति पहाडका का हिसाबले चाहिँ त्यहाँ जलस्रोत तपाईँको अहिले आएर चाहिँ तपाईँ पर्यटनका सवालहरू त्यहाँबाट आउने पैसो माथितिर धेरै धडीबुटी लगायतका विषयहरू अनि तल चाहिँ वीरगन्ज विराटनगर त्यसपछि यता अलिकति तपाईँको सिन्धुपाल्चीको खासातिर होला त्यहाँ उठ्ने राजस्वको पैसा यो जुन प्रदेशमा पर्छ त्यो प्रदेशमा असी पैसा चाहिँ सरकारले उठाउने राजस्वको पैसा त्यहाँ हुन्छ अरू मां। प्रदेशलाई के हुन्छ भन्ने जुन अन्य छ नि सबै नेपाली न्याय पाएको महसुस गर्छ अब संहितामा जाँदाखेरि कसरी जाने भन्ने कुरोमा सामर्थ्य पनि एउटा विषय हुन सक्छ कि भन्ने कुरोको मान गर्दाखेरि त्यसले एउटा विषय चाहिँ अवश्य पनि राखौँ र त्यसलाई आधार चाहिँ नबनाऊ सबभन्दा पहिले सामर्थ्य कुरा गर्दाखेरि हमारो देश को सामर्थ्य अमी अभी विदेशी तप को दात्री संस्था रात्री राष्ट्रधिक से अधिक सहायता लेकर चलेको देश हो आधा भाग हमारा बड़ी बजेट बाहर को सहयोग चले देश हो संसार को करीब करीब हमी चाह पुछार का बीस युवा पच्चीस देश में आयोग देश हो अम्रो देशम छो देशर्थ्य नवस्था में यह राज्य सभी सामर्थ्य बनु पर्व भाई छलफल कैसला त्यो चाहिँ मेरो विचारमा गम्भीर प्रश्न हो त्यसैले सबभन्दा पहिले सामर्थ्य भयो भने धेरै राम्रो हो तर एकजना आमा बुवाको पाँचजना छोराहरू छन् भने र तिनजना पढेको दुईजना नपढेको हो भने त्यो दुईजनाले त त्यसलाई सामर्थ्य छैन त्यसलाई हिस्सा दिन्न भनेर भन्न पाउँदैन है उसले पनि हिस्सा पाउनै पर्छ होइन त्यो भाउ आमाको कर्तव्य त्यसैले राज्य बनाउँदाखेरि कुन तरिकाले कुन सहमतिको आधारमा कुन कुन निर्णयको आधारमा राज्य भन्दाखेरि त्यहाँ अधिक से अधिक सन्तुष्टि हुन्छ त्यो भनेको पहिलो शर्त हो जस्तै मिन्जीले भन्नुभयो कर्णालीको पाँचवटा जिल्लालाई मात्र एउटा राज्य बनायो भने उहाँले त विचार व्यक्त गर्नुभएको छ कि मेरो व्यक्तिगत विचारमा त्यो उचित नहोला भनेर भनेपछि के उचित हुनसक्छ त्यो अर्को प्रश्न हुनसक्छ त्यसमा छलफल अगाडि बढाउन सकिन्छ र अन्त्यमा गएर कहीँ न कहीँ एउटा निष्कर्षमा पुग्न सकिन्छ तर त्यो निष्कर्ष भनेको फेरि त्यो उहाँको त्यो निर्णय पनि सामर्थ्यको आधारमा मात्र पनि होइन त्यति बेलाको अवस्थामा सम्पूर्ण राजनीतिक शक्तिहरूले त्यो बिन्दुमा निर्णय गर्दाखेरि कुन कुन कुराहरूलाई आधार बनाएर निर्णय गरेका हुन् त्यो भनेको बढी महत्त्वपूर्ण हुन्छ साईतिर लाग्छु मिन एउटा प्रादेशिक व्यवस्थामा हामी गइसके पछाडि त्यो प्रदेश सुशासित हुनका लागि चाहिने न्यूनतम आधारशिलाहरू त हुनु नि भन्ने कुराका हिसाबले हेर्ने हो भने तपाईँको बुझाइ के हो यो चाहिँ अब ल त्यसो भए यो प्रदेश बनिस यस्ता न्यूनतम व्यवस्थाहरू केन्द्रले बनाउनु थाल्ने हो कि यस्तो प्रदेश बनाउने जहाँभित्र न्यूनतम व्यवस्था भइराखेको होस् अघि पनि हामीले हेऱ्यौँ नि सङ्घीयताको कुरा गर्दा राजनीतिभन्दा अलग हुँदैन कि यो कुरो फेरि पनि होइन पहिलो संविधान सभाले उच्च एउटा चाहिँ समिति राज्य पुनर्संरचना आयो बनायो होइन त्यहाँ मदन परिवारको एउटा आयोग बनायो होइन त्यसले के भन्यो भन्दाखेरि सामर्थ्य र पहिचानलाई उसले आधार बनायो महत्वपूर्ण ढङ्गले उसले चाहिँ त्यहाँभित्रका सामर्थ्यभित्र र पहिचानभित्रका आधारहरूलाई महत्त्वपूर्ण आधार बनाएर त्यसमा पनि त्यो समिति पनि दुईटा बनाउने त्यहाँभित्र पनि सहमति नभएपछि दुईटा एउटा तेह्र र अर्को आठ कि सातको बिचमा संरचना आयोगले सात र तेह्रको दुइटा आयोग प्रस्ताव त्यहाँ पनि सामर्थ्य र पहिचानको बनाएको थियो मैले भन्न खोजेको अघि मैले भन्न खोजेको कुरा के हो त भन्दाखेरि मैले त्यसैले मैले सामर्थ्य र पहिचानको कुरा गरिराखेको भने सामर्थ्यलाई हामीले पूर्ण रूपमा अहिले त्यो जुन सङ्घ बनाउन खोज्दैछौँ हामी सात अथवा तेह्र अथवा कति ते होलान् त्यो सम्पूर्ण हिसाबले पूर्ण छ भन्न खोजिएको होइन त्यसमा न्यूनतम आधारभूत केही संरचनाहरू छन् है भन्ने हिसाबले मात्रै त्यसलाई व्याख्या गर्न अब म तपाईँलाई आउँछु रेमजी मैले सोध्नु खोजेको चाहिँ अहिले एउटा तहमा छलफल के हुन्छ भने प्रदेश चल्नका लागि केही त चाहियो ल भोलि यो प्रदेश भयो भनेर भनिदियो भने स्वशासित शासन व्यवस्थामा जानका लागि केही संरचनाहरू त हुनु त्यसलाई अहिले नै ध्यान दिएर प्रदेशहरू नबनाउने हो भने भोलि त्यो प्रदेश प्रादेशिक प्रदेश व्यवस्थामा ऊ चल्न सक्दैन कि भनेर केही विज्ञहरू छलफल गर्छन् यो विषय अहिले उठिरहेछ तपाईँलाई अहिले यहाँ दुईवटा कुरा आयो सामर्थ्य नै विकास गर्दै जाने कुरा हो भन्ने कुरा पनि जति महत्त्वपूर्ण छ त्यति नै महत्त्वपूर्ण भोलि प्रदेशै भनिसकेपछि केही आधारभूत कुराहरू त त्यहाँ पहिल्यै हुनु पऱ्यो नि त त्यहाँ केही संरचनाका कुराहरू त हुनु पऱ्यो भन्ने छलफल पनि हुन्छ तपाईँलाई के लाग्छ के कुरा चाहिँ यति त हुनुपर्छ हौ एउटा प्रदेशभित्र जस्तो हाम्रो चाहिँ भौगोलिक हिसाबले तराईमा या पाहाडमा या तपाईँको हिमालमा या तपाईँ विभिन्न ठाउँमा कुन कहाँ कहाँ कस्तो खाले चाहिँ अवस्था छ भनेर हामीले लेखाजोखाइ याद छौँ इटली चाहिँ हामीले त अध्ययन राम्रो बसेका छैनौँ गरे पनि पाठबाट विभिन्न तरिकाले आइरहेको छ अब सङ्घीय त हुँदै पनि कहाँपल्ट हुन्छ सबै त नहुनु पनि सक्छ नि त हामी कहाँ एउटै खाले संरचना छैन सबै ठाउँमा एउटा त्यहीँभित्रकै राज्यमा हुने चाहिँ साधारण स्रोत या त मानव संसाधन या त प्राकृतिक संसाधनले चाहिँ इन्डिपेन्डेन्ट बोलियो बनाउने कुरा एउटा पाठ र कतिपय ठाउँमा नभएको राज्यलाई हेर्ने प्रक्रिया कसरी त्यो अब केन्द्रीय सरकारसँगको सम्बन्ध के हुने होइन तपाईँ के अब केन्द्र सरकारले मानिएको छिल्न ल हामीले केही फन्ड चाहिँ कहिले डिस्ट्रिब्युसन गर्ने भन्यो भने त्यो न्यायाचित हुन्छै हुँदैन एउटा अर्को चाहिँ त्यो एउटा सङ्घभित्र बेस त्यहाँभित्र प्राकृतिक साधन छ सबै छ ऊ छ अरूमा केही छैन भने त त्यसले पनि फेरि हामीले बनाए था जस्तो सबै खाले विकास हुने त नहुन पनि सक्छ नि त त्यो प्रकारले के हो भने मलाई लाग्छ अहिले चाहिँ हामीलाई एउटा सबै भनौँ डेभलप विकसित राष्ट्र अनि विकास राष्ट्र सबैको यस हेर्दा पनि के भने हामीले कमसेकम अहिले यो आधार एकदम प्र्याक्टिकल ढङ्गको हाम्रो नेपालको सबै खाले संरचना कस्तो छ त कतिवटा छ्याक्कै कतिवटा चाहिँ संहिता बनाउने त्यस्तो संहितामा चाहिँ कुन कुन आधारले अझै भनौँ न जस्तै प्राकृतिक साधन स्वरूपको हिसाबले हुनसक्ला या भूगोलको हिसाबले होला या विकासको हिसाबले के के इन्डिकेटर तयार गरेर जाने भन्ने सवालमा हामीले स्पष्ट चाहिँ संरचना बनाएर अगाडि बढ्यौँ र त्यसपछि केन्द्र र राज्यबिचको सम्बन्धलाई पनि जस्तै के भन्ने लेभलको बनाएर गयो भने त्यसले अलि व्यवहारिक तहमा जाला ट्याक्स आउने कुरा त त्यो त नेपाललाई भनेर आउने होइन इन्डिया इन्डियाबाट जस्तो त जन राष्ट्रिय पोलिसँग जोडिने कुरा त्यो भने वीरगन्ज आउँदाखेरि या नेपालगञ्चर आउँदाखेरि त्यहाँ त्यो त त्यो राज्यभित्र पर्ने उसले त विश्वधिकार रूपमा केही हामी भन्नु त होला तर उसले रोकनियाँ दिने भने कि हामीबाट चाहिँ प्रोडक्सन भएर जाने चिजले निर्माण गर्ने एउटा कुराहरू त्यहाँबाट आइती पुग्ने चिज फरक पर्छ क्या त्यो अहिलेसम्म त हामी यहाँबाट सबै पठाएर पैसा कमा छौँ होइन नि त भन्दा त्यसले नै फेरि भोलि काठमाडौँलाई दिने भन्ने हुन्न नि त हामीले भर्खरै संघीयतामा भौतिक पूर्वाधार र मानव संसाधन कसरी वितरण हुन्छ भनेर विद्यावारेदी गरिरहनु भएको अर्जुन एडी कर्णालीको विकासका क्षेत्रमा काम गरिरहेको संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र क्रीडाका मेनबहादुर साई नेपाल डेमोक्रेसी फाउन्डेसनका अध्यक्ष जय निशान्त र जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा धेरै धनी छ वन र पानी नेपालका प्राकृतिक सम्पदाहरू हुन् भएको स्रोतलाई व्यवस्थित रूपमा बाँड्न सकियो भने यसबाट देशलाई ठुलो फाइदा हुन सक्छ तर यही सम्पदा वितरण उचित तरिकाले भएन भने समस्या पनि आउन सक्छ जस्तो छलफलमा आयो नि कर्णाली नदीबाट निकालेको बिजुली कर्णालीवासीले मात्रै उपभोग गर्ने कि अरू क्षेत्रका बासिन्दाले पनि पाउने यस्ता समस्या पक्कै पनि पछि संघीयतामा आउन सक्छन् तपाईले कर्णाली नदीको कुरा उठाइहाल्नुभयो जलस्रोतमा नेपाल संसारको धनी भनिन्छ तर व्यवस्थापन हुन सकेको छैन काठमाडौँमा मेलम्चीको खाने पानी ल्याउने कुरा उठेको दस वर्षभन्दा धेरै भइसक्यो प्रदेशमा जलस्रोतको वितरण कसरी गर्दा उचित होला भन्ने विषयमा पनि हामीले छलफल गर्नु जरुरी छ तपाईँले अहिले उठाउनु भएको प्रश्न चाहिँ सहकर्मी राजन पराजरीले जल विश्लेषक रत्न संसार श्रेष्ठसँग सोध्नु भएको छ नेपालको प्राकृतिक स्रोत साधनमा सबै नेपालीको अधिकार हुनुपर्छ र त्यसलाई वितरण गर्ने नाममा फ्याक्याक गर्ने हिसाबले चाहिँ अरूलाई वञ्चित गरिनु भएन यो धेरै महत्त्वपूर्ण चिज हो म जलश्रोधन काम गरेको मैले के देखिरहेको छु भने उहाँ र उहाँको ठाउँमा जमिन प्रशस्त छ खेती गर्नको उद्योग धर्म स्थापना गर्नको तर त्यहाँ तपाईँको बर्खाको पानी बाहेक जसले बाढी निम्त्याउँछ जसले जनजन क्षति गर्छ सुखयाम पानी छैन तपाईँ यो खेत भरो हेर्नुहोस् बसमा एक बाली बढीमा डेढ बाली हुन्छ तीन बाली चार बाली हुन सक्दैन तर यदि हामीले प्राकृतिक स्रोतको तपाईँको उपयोग गर्ने हो नेपालको हितमा हो भने के सकिन्छ त भन्दाखेरि उहाँको ठाउँमा पहाडमा बाँध बाँधेर बाँध बनाएर बर्सातको पानी थुनेर उहाँकोमा बढी नदान गर्न सकिन्छ भने सुखैयामा उहाँकोमा बार थप पानी दिन सकिन्छ त्यसैले अब अपेक्षा सोच्नुहोस् तपाईँ धेरै टाढा लानु पर्दैन यो उत्तर प्रदेश र बिहारको मात्र कुरा गर्नुहोस् उत्तर प्रदेशले गङ्गा नदीमा कानपुरमा एउटा बाँध बनाएर विकास गर्न चाह्यो बिहारले के भन्यो हुन कुनै हाल त हुन भन्यो पाकिस्तानमा पाकिस्तानमा कालाबाग भन्ने ठाउँमा पन्जाबले आयोजना बनाउनु खोज्यो सिङ्गिया मैले कालिम्पोङमा भन्यो हामीले चाहिँ प्राकृतिक साधनको नेपालको हितमा अत्यधिक दोहन गर्न मिल्ने गरेँ ताकि त्यो जुन सङ्घीयता नाममा राज्य संरचना बनाएको नमा सिमाना कोरिएको नमा दुई भाइको छडा नहोस् अब त्यसमा चार भएको दलको पनि कुरा हुने मलाई थाहा छ पाँचवटा म पाँच चाहिँ पाँचवटा पनि सहमत छैन म जलस्रोतको क्षेत्रबाट मैले धेरै अध्ययन गर्दा के देखाएको भने यदि नदी जसरी बगिया त्यसमा चा। तपाईँ चाहिँ म सहमत उत्तर दक्षिण भयो भने उत्तरकाले के भन्छ तपाईँलाई पानी पुऱ्याएर पुर्याउनु म के डुवा पार्छु मेरो जमिन के विस्थापन गर्छु भन्छ अब उहाँको जमिन चाहिँ त्यसरी बाढी के अरे के अरे के भन्छ बाँझो बसिरहेको हुन्छ अहिले पनि बाँझो छ सुखाइनामा सुखाइना नदी मकीलाई के अरे कमीलाई दौड्छ बाढी आउँछ त्यसैले यस्तो प्रकारले संहिता हुनु पर्यो वितरणको हिसाबले नभएर उपयोगबाट हुने लाभको वितरण हो जङ्गल वितरण हो हामीले केन्द्रित के गर्नु पर्यो भन्दाखेरि नेपाल चाहिँ समानुपातिक अहिले पानीमा के भइरहेछ भने सबभन्दा पहिला मिलामजीको गफ गरौँ मिलाम्ची सिन्धुपाल्चोतिरबाट झर्छ त्यसपछि पानी काठमाडौँमा ल्याउन खोजिएको छ यो कति वर्षको प्रोजेक्ट हो अझै अब हामीलाई ठ्याक्कै भन्न सकिने अवस्था छैन तोक्न ती त दुई तिन वर्षमै आउँछ भनेर भनिया छ पानीको वितरण व्यवस्था बरा क्षेत्रका जनता र मधेसका तराईका जनता मिल्ने हो भने यो कम्प्लिमेन्टारिटीमा ने नेपालले गर्दाखेरि त्यहाँको पानी मधेसमा तराईमा सिँचाइको कु लागि उपलब्ध हुन्छ त्यहाँ उत्पादित बिजुली मधेसमा उद्योग स्थापना गर्नुको लागि हुन्छ र अब अब भन्छ मध्य प्रदेश छुट्टै भएपछि त्यहाँको जङ्गलबाट माथिका मान्छे वञ्चित हुन्छ भने तर माथिमा अलिअलि जमिन जङ्गल छुङ्गा झुङ्गा पनि छ है त्यसले गर्दा म चाहिँ म चाहिँ अब थोरै नेपाल घुमेको छु धेरै त छैन तर पनि मैले पीडा कसरी बुझेको छु भने वास्तवमा भारतमा पन्जाबमा भारतको खेती योग्य भूमिको डेढ प्रतिशत मात्रै पन्जाबमा छ तर एउटा पन्जाब प्रान्तले भारतको धान र गहुँको चालिस प्रतिवट आवश्यक पुगेको छ भनेको अर्थ यदि हामीले कोशी उच्च महा जस्तो सप्तगण्डकी आयोजना कर्णाली आयोजना नेपालमा हित हुने गरी बनाउने हो भने त्यसले गर्दाखेरि अब अहिले तपाईँको मेलम्चीको समस्या नै उनीहरूले के भनिरहेको छ त भने हामीले पानी दिएपापत के पाउँछौँ त के पाउने अवस्था छैन केही दिन मिल्ने अवस्था छैन पानी अहिले जति महत्त्व त्यो बढाउने अवस्था छैन त्यसले गर्दाखेरि त्यस्तो प्रकारले राज्य पुनर्संरचना भयो भने काठमाडौँको मान्छेले दुःख भोग्छन् नेवार राज्य तथा कतिको दुःख भोग्छन् म नेवार राज्य पक्षमा छैन म नेवार हुँदा हुँदै पनि काम दुःख पाउँछन् किन उसले पानीको कुनै उपयोग गर्न सक्दैन संघीयतामा गइसकेपछि देशमा भएका जल सम्पदाहरूको उपयोग कसरी गर्ने भन्ने बारे बताउँदै हुनुहुन्थ्यो जलस्रोत विश्लेषक रत्न संसार श्रेष्ठ रत्न संसार श्रेष्ठले भन्नुभयो नि नेपालमा भएको जलस्रोतलाई प्रान्तीय आधारमा नभएर त्यसबाट हुने फाइदालाई केन्द्रबिन्दु बनाएर वितरण गरिनुपर्छ अब वनको कुरा गरौँ गणेशजी वन त झन जल स्रोतको आधार नै हो वनमा उपलब्ध जडीबुटी अनि काठले त्यो क्षेत्रका लागि पर्याप्त आमदानी गर्न सक्छ तर कसरी उपयोग गर्यो भने सबैलाई न्यायच्युत होला त अ संरक्षित क्षेत्र जो नितुंज आरक्षण मध्यवर्ती क्षेत्र संरक्षित वन योटल चाह डाटा क्याकुलेसन कर हेल्क झंडे झंडे तीस प्रतिशत भूभाग जंगल को तीस प्रतिशत बनाएगा कुलभूमि को अट्ठाईस तीस प्रतिशत पड़ा बड़े राष्ट्रीय नीति को प्रात को अधिकार में रा पछि तपाईँ भविजनताले चाहिँ तपाईँ प्रान्तको निम्ति राख्नु त किनभने तपाईँ अन्तर्राष्ट्रिय रामसार कन्भेन्सनले तपाईँलाई प्रान्तीय सरकारले रिपोर्टिङ गर्ने अथोरिटी त दिँदैन तपाईँ केन्द्र सरकारले रिपोर्टिङ गर्नुपर्छ र यस्ता केही जटिलताहरू छन् तपाईँ त्यसै नदीको भागमा प्रान्तले इन्डियासँगको चाहिँ रिलेसनसिपमा काम गर्न सक्छ कि सक्दैन चाइनासँग काम गर्न सक्छ कि प्रान्तले कि हामीले संविधानमा ल यो चाहिँ प्रान्तलाई दिउँ भनेर भन्नु पऱ्यो होइन यो त केन्द्र सरकारको नियन्त्रणमा रिपोर्टिङ रिक्वायरमेन्ट रिपोर्ट पठाउने नेगोसिएसन गर्ने डायलग गर्ने यो सारा कुराहरू केन्द्र सरकारले गर्ने भन्ने हो भने त हामी त धेरै कुरा घुमाइसकेको अवस्था छ तपाईँको के भने ताब्लिजुङको संरक्षण क्षेत्रको मध्यवर्तीको एउटा मान्छे चेक बोकेर हजुर मेरो साइन मेरो चेकमा साइन गरिदिनुहोस् न भन्दै गएको अब म या तल जानु दियो भने त तर अन्त त तपाईँले के छ ताब्लिजबाट चाहिँ चेक बोकेर काठमाडौँ आउनुपर्छ जति पनि यो अन्तर्राष्ट्रिय वातावरणीय सम्झौताहरूबाट सञ्चालित प्राकृतिक स्रोतहरू छन् जस्तो कस्तो हुन्छ भन्नुहुन्छ वान। भने तपाईँ उदाहरणको लागि चितौनको एउटा गैडा मऱ्यो भने नेपालीको कुरा मात्रै हुँदैन हेर्नुहोस् किनभने यो बायोडाइभर्सिटी जैविकता भन्ने यस्तो चिज हो यसमा चाहिँ विश्वव्यापी चासोको सरकारको विषय हुन्छ जस्तो उदाहरणको लागि बर्दियामा या भनौँ न कोसी टुमा चाहिँ अर्नाको कुरा कतिपय चिजहरू हुन्छन् जुन जेनेटिक रिसोर्स जैविक स्रोतहरू आनुवंशिक स्रोतहरू योसँग जोडिएका कुराहरूमा पर्टिकुलर त्यही देशको मात्रै नागरिकको सरकार त्यही देशको मात्रै राष्ट्रको राज्यको सरकार हुँदैन कि विश्वव्यापी चासोको विषय हुन्छ यस्ता विषयहरू भएको हुनाले जति कुराहरू अन्तर्राष्ट्रिय वातावरणीय सम्झौताबाट निर्देशित हुन्छन् त्यस्ता कुराहरूको माथि केन्द्र सरकारको नियन्त्रण हुन्छ सङ्घीय संरचनामा यो डेफिनेटली यही हो जस्तो भोलि भनौँ न नेपालभरिका राष्ट्रिय निकुञ्जहरू संरक्षित क्षेत्रहरू वनजन्तु आरक्षीहरू कसको हुन्छ त भन्दा जस्तो सुकै सङ्घीयता भए पनि केन्द्र सरकार यो कुरा केबाट रेगुलेटेड हुन्छ भन्नुहुन्छ भने रिपोर्टिङको लागि चाहिँ अन्तर्राष्ट्रिय सम्झौताबाट नियमन हुन्छ र लाइसेन्सिङ सिस्टम जुन अनुमति प्रणाली हो यो केन्द्र सरकारबाट नियन्त्रित हुन्छ अब त्यसलाई सन्तुलन कसरी मिलाउने त भन्ने कुराको हकमा जहाँसम्म खाका कस्तो बन्छ भन्ने कुरा भोलिको बन कुरा भयो तर यसको जति पनि लाभ प्राप्त हुन्छ नि जस्तो के भने पर्यटक बापदको लाभ जस्तो के अरे चाहिँ राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने विदेशी नागरिकले तिरेको पैसा कहाँ जम्मा हुने त्यहीँको प्रान्तमा जम्मा हुने वा केन्द्र सरकारको यहाँ चाहिँ अहिलेको जुन एन्टिएनसीले पैसा उठाउँछ त्यहाँ जम्मा भएर अनि केन्द्रमा बस्ने त्यसको सर्टेन पर्सेन्ट चाहिँ सम्बन्धित प्रान्तमा फर्केर जाने अरू अघि भन्नुभयो जस्तो ल मानिलियो पचास चाहिँ सम्बन्धित प्रान्तमा फर्केर गयो बाँकी पचास मध्ये केन्द्र सरकारले आफ्नो खर्चका लागि केही राख्यो अनि बाँकी नेपालभरिका प्रान्तलाई बाँड्यो अब यो के मोडल भन्ने कुरामा त अझै गहन छलफल बाँकी छ तर यसलाई मिलाउने तरिका के हो भन्नुहुन्छ भने अन्तर्राष्ट्रिय रिपोर्टिङ केन्द्र सरकारको दायित्व लाइसेन्सिङ केन्द्र सरकारको दायित्व लाभको बाँडफाँड चाहिँ प्रोफेशनली अब कसरी व्यवस्थापन कर चित्तबुद्ध होडल में जाने भिलराज खनाल नेता उठाने भाई अज वहां को अलिकति समझियो कई निकुंज में उठे लाभ तात ने ना वििकस का प्रयोग पहल अ अघिल्लो संविधान सभाको प्राकृतिक स्रोत साधन समितिले आफ्नो प्रतिवेदनमा प्राकृतिक स्रोत साधनको उपयोग र वितरणको सन्दर्भमा केही बहस र निर्णय गरेको थियो समितिकी एकजना सदस्य नेकपा मालेको तर्फबाट पूर्व सभासद जनक छालिसे हामीले व्यवस्थापिका संसद अन्तर्गत रहेर रह चाहिँ यो वनलाई सामुदायिक वन सरकारी साझेदारीका वन निजी वन यिनीहरूलाई कसको दायित्व कति र कसरी यिनीहरूलाई संरक्षण गर्ने भन्ने विषयमा चाहिँ थोरै वर्कआउट हामीले गरेका थियौँ र त्यसलाई हामीले सम्बन्धित निकायलाई पनि ध्यान आकर्षण गराएका थियौँ र अब विडम्बना व्यवस्थापिका संसद पनि भङ्ग भयो त्यसपछि हामीले त्यसलाई मोनिटरिङ गर्ने पनि योजना बनाएका थियौँ त्यो समितिले त्यो गर्न सकिएन र हिजो आज धेरै समाचारहरू चाहिँ धेरै अब अनाधिकृत रूपमा वन फडानी भएका कुराहरू सुन्नमा आएका छन् तर एउटा कुरा मैले चाहिँ के के जोड्न चाहन्छु अहिले भन्दाखेरि कुनै पनि कुरा त्यहाँका स्थानीय जनतालाई जति पनि माया हुन्छ त्यो बाहिरकोलाई हुँदैन हामीले जनतामा विश्वास गर्नुपर्छ र अहिले यहाँ आदिवासीको अग्राधिकार यो जे जे भने पनि ती जनताहरू जसले त्यो त्यो वन जङ्गललाई जानी नजानी संरक्षण गर्दै आए र जानी नजानी उपयोग पनि गर्दै आए उनीहरूले गरेको उपयोग एकदम राम्रो छ एउटा तपाईँले चाहिँ कसैले गएर ट्रकका ट्रक चाहिँ नि रुख ढालेर ल्याउँदाखेरि यो रुख कति बुढो पुरानो होला यो बढेर यसको आयु कति होला यसबाट हामीले कति चाहिँ फाइदा लिन सक्छौँ भन्ने कुरा नसोचिकन दनादन जङ्गल चाहिँ फडाने गर्छ भने त्यहाँका स्थानीय जनताले काठ सेउला लिनलाई कति उपयोग गर्ने हो र यो रुखको जरा जोगायो भने यसको हाँगा कति काट्ने हो कति जोगायौँ भने यो रुखले फेरि लामो समयसम्म हामीलाई लाभ देला भन्ने कुरा सोच विचार गर्छन् त्यसैले हामीले जनताको शक्तिमा पनि जनताको संवेदनशीलतामा पनि हामीले विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ एउटा कुरा चाहिँ यो वन सम्बन्धित अब अर्को यहाँ सामुदायिक वन भएर नै कतिपय वन जङ्गलहरू चाहिँ संरक्षण भएको छ हामीले पनि प्राकृतिक स्रोत समिति साधनमा रहेर काम गर्दाखेरि धेरैवटा वनहरूको वन जङ्गलहरूको अनुगमन गरेका थियौँ अध्ययन गरेका थियौँ त्यतिखेर के पाइयो भन्दा केही ठाउँमा सामुदायिक एक वनहरू एकदम राम्रोसँग फस्टाएको तर केही ठाउँमा चाहिँ नै झन नराम्ररी विनाश भएको पनि पाइयो कार्यक्रम संहिता संघालमा स्रोत साधनको वितरण र व्यवस्थापन कसरी हुन्छ हु। देशभरिका पचास भन्दा स्टेसनबाट र अनलाइन प्रसारण भइरहेको छ भौतिक र प्राकृतिक संसाधनको विषयमा हामीले कुरा गरिसक्यौंको अर्को स्रोत प्रत्यक्ष जुन नागरिकले तिर्ने कर र राजस्वबाट उठ्छ सरकारले गरेको छ का अब एकैछिन संयतामा कर र राजस्वको वितरण कस्तो हुन्छ यसबारे कुरा गरौं कर र राजस्वकै कुरा गर्दा गणेशी हामी अहिलेको व्यवस्थालाई हेरौँ नचत्तरवटा जिल्ला मध्ये सातवटा जिल्लाले पचासी प्रतिशत राजस्व उठाउँछन् बयालिस प्रतिशत काठमाडौँबाट उठ्छ त्यस्तै पर्साबाट चौबिस मोरङ झापा रूपन्देहीपुरमा हेर्ने हो भने चाहिँ संघीय प्रणालीमा गइसकेपछि कुनै प्रदेश धनी अथवा कुनै प्रदेश चाहिँ गरिब हुने देखिन्छ संघीयतामा गरिब राज्यलाई पनि सम्पन्न बनाउने व्यवस्था त अवश्य हुनुपर्छ त्यसका लागि सातवटा जिल्लाले मात्र धनी अहिलेको राजस्व कसरी वितरण होला त प्राकृतिक स्रोत साधन तथा बाँड समितिका केही सदस्य अनि केही आर्थिक मामिलाका विज्ञहरूसँग काङ्ग्रेसका पूर्व सभासद लक्ष्मण प्रसाद घिमिरे पूर्व सभासद तथा विश्लेषक हरिरोका नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिपेन्द्र बहादुर छेत्री प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अर्थविद डाक्टर चिरञ्जीवी नेपाल र सबैभन्दा चलाएको बढी अनुभव हुनुपर्छ गभर्नर पनि हुनुभयो योजना आएको उपाध्यक्ष पनि हुनुहुन्थ्यो सबभन्दा पहिला यो सङ्घीय व्यवस्थामा अहिले जुन हामीले विकेन्द्रित केन्द्रीकृत व्यवस्थामा के हामी जुन छौँ त्यो व्यवस्थाबाट सङ्घीय व्यवस्थामा हामी गइसके पछाडि कर राजस्वको सवालमा के के कुरा चाहिँ फेरबदल हुन्छ होला सबभन्दा महत्त्वपूर्ण पक्ष चाहिँ के हो भन्दाखेरि स्थानीय स्तरमा परिचालन गर्न सक्ने स्रोत र लाई अधिकतम रूपले प्रयोग गर्न पाउने हक लिएर बसेको जुन पद्धति हो वित्तीय संहिता भनेर हामीले त्यसमा गइन्छ अब कुन कर सङ्घमा जान्छ कुन कर केन्द्रले हेन्डल गर्छ भन्ने कुरो त फेरि अहिले छलफल यसरी विषयलाई चाहिँ प्रवेश गरौँ भने म अझै पनि त्यो हामीलाई बुझ्नको स सजिलो हामी एकतन्त्र जुन शासन व्यवस्थामा छौँ त्यो हिसाबले भन्दाखेरि एउटा जिल्लाले अहिले पनि विभिन्न तहको कर जिल्ला विकास समितिले आफै उठाउँछ अहिले तपाईँले भनेको हिसाबको कुराकानी सुन्दाखेरि पनि सङ्घीय सरकार र प्रदेश सरकारमा कुन तहको कर के के विषयमा कसले कर उठाउने भन्ने विषय छलफल हुँदै जान्छ भन्नुभयो तर त्यो अहिले जिल्ला विकास समितिले जुन तरिकाले आफ्नो कर उठाउँछ भोलि सङ्घीय व्यवस्थामा गइसके पछाडि प्रदेशले आफै उठाउने कर र जिल्ला विकास समितिले आफै उठाउने करको पिचको हिसाबले त्यो बुझाएको फरक कहाँनिर होइन जिल्ला विकास भने चाहिँ स्थानीय निकाय भयो सङ्घभित्रकै एउटा हो एकीकृत एक ढङ्गबाटै जान्छ नि त्यहाँ त अहिले हामीले बुझ्दा कसरी बुझ्यौँ भने केन्द्रले दिएको अधिकार प्रयोग गरेको हुनाले जिल्ला विकासले उठाउँछ जस्तो मालपोत होइन त्यो मालपोत चाहिँ भन्ने हो भनेदेखि गाउँ विकास समितिले नगरपालिकाहरूले उठाउने गरेका र यतिसम्म भयो कि त्यो चुङिकल भनेर नि एउटा एरिया खट्न साथै हामीले धेरै भोगिरहेको छौँ नि इन्डियाबाट सामान आउनु पऱ्यो भनेदेखि बिरेन्डमा एउटा रहन्छ अनि त्यहाँबाट एउटा जिल्लाको सिमाना क्रस गर्न साथै अर्कोले फेरि चार ट लाएर राखिदिएको हुन्छ उसले लैजान्छ दुरुपयोग यस किसिमले नै तर स्थानीय निकायको र सङ्घ अन्तर्गत जाने मेकानिजमको बिचमा चाहिँ डाइभर्सिटी हुँदैन तर केन्द्र र सङ्घको बिचमा भने यो तिनले लिने कि मैले लिने जसले लिँदाखेरि स्रोत साधनको अधिकतम परिचालन भएर अर्थतन्त्रलाई सबलीकरण गराउन सकिन्छ त्यो दिशामा जाने कुरो चाहिँ म सुरेन्द्र वीर मालाकर्जीमा गएँ भोलि सङ्घीय व्यवस्थामा गइसके पछाडि तपाईँ बिजनेस गर्ने मान्छे पैसाको त्यहाँ महत्त्वपूर्ण भूमिका छ तपाईँलाई के लाग्छ सङ्घीय व्यवस्थामा आइसके पछाडि के के कुराहरूले चाहिँ कर सवालमा तपाईँहरूलाई फरक पार्छ होला हामीले के खोजिरहेको छ भनेदेखि हामी गएर हामीले कर समस्यामा हाम्रो भूमिका कस्तो बनाउने र हामीले राज्यलाई आफ्नो भूमिका निर्वाह गर्न सक्ने भन्ने कुराहरू छ र यहाँ अहिले स्थानीय विकास जुन कर छ राज्य तिन तह कर उठाउँछन् अहिले होइन यसमा स्थानीय विकास कर त्यसमा खेल्ने खेल्ने हुन्छ र अर्को एउटा यो मुन्नागुजी कर भनेको एउटा ढाक लगाएर राख्ने जुन कर कर छ त्यसले राज्यले अहिलेसम्म संरक्षण दिइरहेको अवस्था छ नौ दल दस दल बाह्र दल त्यहाँ समिति हुन्छन् र उनीहरूले चाहिँ विशेष तरिकाबाट उनीहरूले ढाक लगाएर गरिरहेको छ त्यसले गर्दाखेरि आम उपोक्ता के भइरहेको छ भनेदेखि म हरिक्काज्यूमा आएँ हरिकाजी तपाईँ चाहिँ फाइनेन्स लेबर रिलेसन कमिटीमा पनि हुनुहुन्थ्यो पहिला संविधान सभामा संसदमा मैले त्यही प्रश्न तपाईँलाई पनि राखेँ यो सङ्घीय व्यवस्थामा गइसके पछाडि अहिलेको व्यवस्था र सङ्घीय व्यवस्थामा कर्का हिसाबले हेऱ्यौँ भने हुने फरक के हो मा, हामी आम जनताले बुझ्ने गरी बताउनु पऱ्यो भने बुझ्नुपर्ने कुरा के, कुरा, गुरा गुरा गुरा। के कुरा हो भने पहिलो कुरा त अर्थशास्त्रको नियमअनुसार चाहिँ कुनै स्टेटले सबभन्दा पहिलो उसको आवश्यकता के हो भन्ने कुरालाई हेर्ने हो अनि उसले माफ गरिसकेपछि दोस्रो चरणमा अनि त्यसका लागि आवश्यक पर्ने स्रोत कहाँ रुचाउने भन्ने कुरा स्रोतको कुरा हुन्छ त्यस्रोतमा तपाईँको छ भने स्रोत आइसकेपछि वितरण कसरी गर्ने भन्ने यी तिनवटा कुराहरू हुन्छन् सबभन्दा पहिलो कुरा पैसा खोजेर ल्याएर अनि बाँड्ने होइन आवश्यकता के हो भन्ने कुरा खोज्ने अनि त्यसपछि पैसा गन्दोस्त गर्ने र त्यसपछि वितरण गर्ने भन्ने हुन्छ होइन यो तिनवटा विषयलाई ध्यानमा राखेर हामी कस्तो फेडरालिजममा जान्छौँ भन्ने कुराले कस्तो कर प्रणाली भन्ने हुन्छ जस्तो मैले कोअपरेटिभ फेडरालिजमको कुरा गरेँ तर त्योभन्दा बाहेक अर्को पनि जस्तो मिक्स हुन्छ त्यसमा तपाईँको चाहिँ कहिलेकाहीँ पावरफुल सेन्टर हुँदैन सेन्ट्रल र तपाईँको चाहिँ तल स्टेटहरूको पावर बराबर हुनसक्छ भ्याटको कुरा भेल्यु एरिया ट्याक्सको कुरा पनि तपाईँको छैन हामी हामी आफै उठाउँछौँ र हामी आफै खर्च गर्छौँ भन्ने खालको एउटा पोजिसन बन्न सक्छ तर सुरुको अवस्थामा भेल्यु ट्याक्स जस्तो कुरा वा तपाईँको चाहिँ भन्सारको कुरा वा मेजर जुन ट्याक्सको कुराहरू हुन् तिनीहरू चाहिँ सेन्ट्रलले दिने अब त्यसपछि दोस्रो अर्को एउटा पक्ष के हुन्छ भन्दाखेरि तपाईँले भन्नुभयो प्रदेशलाई कति अधिकार दिइन्छ केन्द्रले कति अधिकार राख्छ र कस्तो मोडलको संहितामा जान्छौँ त्यसपछि करको धेरै कुरा क्लियर हुँदै जान्छ भनेर भन्नुभयो अब म लसन घिमिरे जितेर लाग्छु लसनज्यू त्यति बेला त मुख्य सचेतक पनि हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसको लगभग पासै भइसकेको संविधान अड्क्या भन्नेसम्मको समाचार भइरहेको थियो अब यो सङ्घीय व्यवस्थामा अहिले हामीले तिनजना अतिथिबाट जे जे कुराहरू सुन्यौँ संविधान सभाभित्र नब्बे प्रतिशत काम सकिसकेको भनेको संविधानमा कस्तो खालको सङ्घीय व्यवस्थामा हामी जान्छौँ भन्ने कुराको टुङ्गो लागिसकेका हामीले सुरु कहाँबाट गऱ्यौँ भनेदेखि चाहिँ यो संयता भएका मुलुकहरू संसारमा कतिवटा छन् र ती मुलुकहरूले त्यहाँको चाहिँ यो प्राकृतिक स्रोत र आर्थिक अधिकार यी सबैलाई कसरी सञ्चालन गरिरहेको छ भनेर जब सुरु गर्दा अनि सबैका दिव्य दृष्टिहरू खुल्दै गए छिमेकी मुलुक भारतकै पनि कलकत्ता बन्दरगाह अथवा विशाखापट्टनम अथवा बम्बई आदि इत्यादि चाहिँ पोर्टबाट आउने चिजहरूको चाहिँ त्यहीँकै प्रान्तले नै सब लिने हो भनेदेखिदेखि त सबै कुरा त त्यही हुने थियो भन्ने थियो तर त्यो कुरा त होइन रहेछ पुरा केन्द्रद्वारा नै ती सबै सञ्चालित रहेछन् तसर्थ हामीले अन्तत्व संविधान सभाका केही समितिहरू जसले आफ्नो प्रतिवेदन करिब करिब सर्वसम्मतले पास गरेको समितिहरूको प्रतिवेदन मध्ये यो आर्थिक अधिकार र राजस्व बाँडबाँ समितिको प्रतिवेदन पनि छ त्यस्तै ते आर्थिकसँग सम्बन्धितहरू पनि बजेट निर्माणदेखि लिएर त्यसको खर्च गर्नेदेखि लिएर विधेयक प्रस्तुत गर्नेदेखि लिएर ती सम्पूर्ण चिजहरू चाहिँ राजस्व उठाउने करका कति किसिमका करहरू हुन्छन् ती सबैको गर्ने किलाई पनि चाहिँ त्यसलाई पनि तिन महले बनाइयो केन्द्र बनाइयो प्रान्तलाई र स्थानीय तहमा बनाइयो र संविधान सभाले पनि फेरि करिकरि सर्वसम्मतले नै पास गरेको त्यो प्रतिवेदनलाई पास गरेर अगाडि पठाएको अवस्था म चिरञ्जीवी नेपालतिर लाग्छु हामीले लगभग एक चरणमा सबैजनाको कुरा सुनिसकेपछि हामीले अहिले छुट्याएका र तपाईँको सङ्घीय व्यवस्थामा कर्त रासो प्रणालीमा अहिलेको केन्द्रीकृत के शासन व्यवस्था भन्दा फरक हुन सक्ने विषय के के देख्नु छ अब हाम्रो भन्सारको नाका हेर्ने हो भने एक सय नाका उत्तरमा पन्ध्रवटा नाका छन् दक्षिणमा चाहिँ एक सय उनाका छन् उना पर्सेन्ट वस्तु आउने जाने दक्षिणबाट हुन्छ यो स्ट्रक्चरमा अहिले टोटल राजस्वको कर राजस्वको स्ट्रक्चरमा सबभन्दा धेरै अंश भ्याटको छ तिस कर राजस्व सत्तर पर्सेन्टदेखि लिएर आयकर एक्काइस गैर कर उन्नाइस यसरी चाहिँ आएको छ अब यो स्थितिमा यदि हामीले अहिले आर्थिक क्रियाकलाप भएका क्षेत्रहरूलाई ध्यानमा नराखी आफ्नो तरिकाले जुन रूपमा यदि भनौँ न राज्यको विभाजन गरियो भने एले बडो नराम्रो स्थिति चाहिँ नि राज्यभित्र आउनुपर्ने सम्भावना चाहिँ नि राज्य विभाजित हुने बित्तिकै त्यो चाहिँ नि फरक हुने भन्ने स्थिति नै आउँदैन त्यस गर्दा अत्यधिक क्षेत्रहरू चाहिँ नि केन्द्रबाट आश्रित हुनुपर्ने स्थिति चाहिँ नि यहाँबाट यो अहिलेको आर्थिक संरचनाले देखाउँछ हस् डक्टर चिरञ्जीव नेपालले धेरै कुरा खोताल दिनुभयो अझै बसलाई अझै गाइडलाइन्स अहिले बनाउने यह अब यहाँ धेरै कुरा भन्सारको उठि नै हाल्यो अब भन्सारमै छिरौँ <laughs> जति बेला मधेस आन्दोलन भयो त्यति बेला हामी वीरगन्जले चाहिँ सम्पूर्ण लगभग देशको चाहिँ त्यत्रो रासो उठाउँछ वीरगञ्जले ठप्प बनाइदियो भने अरू अरू प्रदेशहरूले के गर्छन् भन्ने लेभलको छलफल भयो मैले नबुझेको कुरा यहाँनिर यो वीरगन्जमा उठ्ने रासो भनेको त्यो रासो पर्साको हो कि त्यो रासो चाहिँ नेपालको अरू जिल्लाहरूको पनि हो यो बुझाइ कहाँबाट आयो होला हरिजी जस्तो सिने सरले जुन कुरा राखेको हाम्रो प्याटर्न अफ मतलब इकोनोमीको प्याटर्नभ नै हामीले कन्जम्सनबाट बढी चाहिँ लिइरहेका छौँ चा। कर भ्याल्यु एड ट्याक्स भनेको त कन्जम्सन गरेर लिने हो होइन भन्सार तिरेर आइसकेपछिका पनि कतिपय सामग्रीहरूमाथि हामी यहाँ भ्याल्यु एड ट्याक्स लाग्छ त्यसपछि आएर हामी कहाँ अरू कुनै र मेटेरियल लिएर आएर बाहिरबाट र मेटेरियल लिएर आयौँ यहाँ हामीले फेरि रिप्रोड्युस गऱ्यौँ फिनिस प्रडक्ट गर्दाखेरि पनि त्यसमा पनि हामीले भ्यालुरी ट्याक्स तिर्छौँ होइन मतलब यो धेरै कुराहरू यस्तो बन्दै आएर जसले गर्दाखेरि हामी कहाँ बढी हुने ठाउँहरूमा तपाईँको चाहिँ ट्याक्स बढी उठ्ने हुन्छ त्यस यो खालको अनि क्क्रिया अनइभेन्ट डेभलपमेन्टलाई तपाईँको चाहिँ नहोस् त्यस्तो खालको भनेर पनि हामीलाई तपाईँलाई सङ्घीयता चाहिएको त्यस कारण हामीले हेर्नै पर्ने त्यसका सोसियल कुराहरूलाई पनि हुन् होइन डिस्ट्रिब्युसनको प्याटर्न भनेको हुने खाने ठाउँहरूमा मात्रै सबै ठाउँ फ्लो चाहिँ नहोस् अरू ठाउँहरू पनि होस् भन्ने खालको लागि एउटा नयाँ संस्थाहरू नयाँ कुराहरू निर्माण गर्नुको लागि पनि सङ्घीयता चाहिएको अब त्यो सङ्घीयता के आधारमा बन्छ भन्ने खालको कुराको लागि त संसारभरि जे नियमहरू छन् त्यो नियममा हाम्रा थप के निहाउन हाम्रो युनिकनेस के छ त्यसमा थपेर गर्ने कुरा हो हाम्रो क्षेत्रजीलाई म म अझै तिबीरगञ्जकै विषयमा छिर्छु किनकि यो एउटा यस्तो हाउगजी भएको छ जसको जहाँ पनि सबैले उदाहरण दिँदाखेरि यही विषयमा उदाहरण दिएर हामी करका बारेमा व्याख्या गर्छौँ सबभन्दा पहिला तपाईँले यो विषयमा बढी बुझ्नु भएको छ नेपालको धेरै हदसम्मका नाकाहरू यस्ता छन् जहाँबाट मात्रै सामानहरू बढी नेपाल भित्रिन्छ भोलि पनि के लामो समयसम्म समय त्यो त्यसै गरी नै रह्यो भने त्यसले सङ्घीय व्यवस्थामा कस्तो असर पार्छ जस्तै वीरगन्जमा अहिले अहिले कुरा गर्नुभयो चिरञ्जीवी सरले एउटा प्रदेशको हक कति लाग्छ केन्द्रको हक कति लाग्छ र अरू प्रदेशहरूको हक कति लाग्छ केन्द्रले के कुरा लिने हो र स्थानीय स्तरमा के दिने हो भने कुरो जाँदाखेरि स्रोत र साधनको पर्याप्तता जे छ त्यसलाई त्यहीँको निकायलाई दिन सकियो भने अधिकतम प्रयोग हुन सक्छ यसो विचार गरौँ त एउटा व्यक्तिलाई पार्टिसिपेसन गराउनको निमित्त पैँतिस हजार खर्च गर्नुपर्छ भने त्यहाँको शिक्षा के होला स्वास्थ्य के होला सामाजिक अवस्था के होला त्यसमा सन्तुलन ल्याउनको निमित्त पनि हामीले अधिकार दियौँ भने अब त्यो राज्यलाई इनेबल गर्ने कुराहरूमा गइसिदिएपछि त त्यहाँको जनशक्ति पनि त उभारका साथ हामी चाहिँ अगाडि बढ्नुपर्छ हाम्रो शासनको निमित्त पनि कन्ट्रिब्युट हामीले गर्नुपर्छ भनेर आउने होला नि त्यति भएपछि जब अधिकार त हामीले खोज्छौँ त्यसलाई पुरा गर्नुपर्ने अवस्था आउने अवस्था आउँछ त्यति त उसको जिम्मेवारी बोध बोड़, बढी भएको कारणले ए हामीले वास्तवमा खोजेर मात्रै हुँदो रहन्छ हुँदो रहेछ कन्ट्रिब्युट पनि पर गर्नु पर्दो रहेछ भनेपछि टिचरलाई काठमाडौँको बोर्डिङ स्कुलमा पढाउने हेडमास्टरले जतिको मैले पनि पाउनुपर्छ भन्यो भनेदेखि ट्याक्स त्यहाँबाट उठाउनु पऱ्यो ल त हाम्रा अभिभावकहरूलाई भनौँ भन्ने बेला आउँदा अभिभावकले कति दिन सक्नुहुन्छ त्यो कुरो आउँछ नि यसरी जाँदाखेरि ब्यालेन्सिङ हुनसक्छ र यसलाई अर्को विषयमा थिएँ है म तिन महले पढ्दाखेरि त्यहाँ दुईटा कुरामा मलाई छलफल गर्न मन लागेको छ एउटा चाहिँ वैदेशिक सहायता र ऋण केन्द्रले मात्र लिनेछ भनेर लेखिया छ नेपाल जहाँ धेरै विकासका कामहरू वैदेशिक सहायता र ऋणबाट चलिया चा। छ भोलि सङ्घीय मोडलमा गइसकेपछि वैदेशिक सहायता र ऋण चाहिँ केन्द्रले लिने केन्द्रकै के मादतबाट मात्र परिचालन गर्ने भन्ने कुराले अहिले हामी जुन लेभलको चाहिँ प्रदेश आफै विकास हुने समुन्नत हुने भन्ने कुरालाई के फरक पार्छ डक्टर क्षेत्र स्थानीय निकायहरूले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग र अरूसँग पनि ऋण लिन स्थानीय निकायित विकास गर्ने उमेद छ हामीसँग हामी तिर्न सक्छौँ सरकारको स्वीति भन्ने कुरोलाई उनीहरूले आत्मविश्वास दिलाउन सक्छन् भनेदेखि जान सक्ने गर्नुहुन्छ अर्को एउटा व्यवस्था के छ मैले यो यो विषय कर्कै सवालमा त्यसले छुन्छ जस्तो लागेको एउटा वित्तीय आयोगको परिकल्पना गरिएको छ यो प्रस्तावमा कुन प्रदेशलाई कति पैसा कति रासको केन्द्रले कसरी पैसा बाँड्ने उसको लाइबिलिटी कति हुन्छ भन्ने कुरा तोक्ने अधिकार चाहिँ वित्तीय आयोगलाई हुनेछ भनेर लेखिएको छ भनेपछि एउटा प्रदेशले कति पैसा लान्छ भन्ने चा कुरा चाहिँ त्यो आयोगले निर्धारण गर्ने विषय रह्यो भनेर भनिएको छ तपाईँलाई के लाग्छ जस्तो अब कर जुन तरिकाले जम्मा हुन्छ त्यसमा केन्द्रसँग भएको हिस्सा समानुपातिक रूपमा सबैलाई चाहिँ विकास गर्नका लागि यो वित्तीय आयोगको मोडल राम्रो छ अरू केही तपाईँलाई के लाग्छ यो राखेको चाहिँ नि मेरो विचारमा चाहिँ नि राख्नै पर्थ्यो हुन्छ नै किन भन्दा यसले नै निर्धारण गर्ने हो साधन र स्रोत कुन रूपमा अलिक विकट खालको प्रदेशलाई कति दिने अलि सबल प्रदेश सबै एकम हुँदैन वित्तीय आयोग छ त्यो राख्नै पर्ने हुन्छ भोलि त्यो पनि राख्नुपर्ने अर्को भोलि चाहिँ नि केन्द्र र पर परदेशको चाहिँ नि झगडा हुने सम्भावना अत्यधिक हुन्छ त्यसले गर्दा यो अत्यन्त महत्त्वपूर्ण उहाँ जुन राखिएको छ त्यो राख्नैपर्छ किनभने भन्दा भनौँ न कर्णालीमा कति जनसङ्ख्या छ कर्णालीको अब त्यो इन्फ्रास्ट्रक्चर डेभलप गर्नुपर्ने आधारहरू सब हेरेर त्यसअनुसार राज्यले यति अनुदान दिने यो क्षेत्रलाई त्यो भयो भने केन्द्रमा पैसा कहाँबाट त उसले कर विभिन्न खाले अब आय करमा चाहिँ केन्द्रले आयकर सबै केन्द्रले चाहिँ हाम्रो यहाँ पनि आयकर भन्दा व्यक्तिहरूले केन्द्रले राख्ने हो त्यो उसले हुँदैन त्यसले गर्दाखेरि अरू कुन कुन करहरू राख्दाखेरि जनतालाई बढी भार पनि नपर्ने त्यो अनुसार चाहिँ नि गरेको हुन्छ किन यी भएका देशहरू यसमा परिष्कृत भइसकेका हुन् हामी त छैन हामी यिनीहरूबाट गल्ती भएकालाई सच्याउँदै जानी हो किनकि एउटा चिज हो तर यसलाई कसरी ह्यान्डल गर्ने भन्ने मात्रै हो यो हेन्डल गर्नलाई अत्यन्त संवेदनशील कुरा पनि हो सुन चाहिँ मैले सोधिहाले दुईटा प्रदेश बिचमा महँगीका हिसाबले ट्याक्सका हिसाबले एउटा सामान तराईमा कतिमा पाउँछ र हुम्लामा कतिमा पाउँछ भन्ने कुराको एउटा निश्चित मापदण्ड यति भन्दा बढ्नु नहुने भन्ने खालका विषय चाहिँ पहिल्यै केन्द्रले तोक्नुपर्छ अथवा त्यसमा चाहिँ केन्द्रको निगरानी हुनुपर्छ भन्ने कुरा जोडेर आयो यो तिन महलेमा त्यस्ता कुराहरू चाहिँ कतै <coughs> पनि छैन प्रत्येक प्रान्तले अथवा स्थानीय तहले ट्याक्स लगाउँदै जाने भने वर्षाको एउटा खसी काठमाडौँ आइपुग्दाखेरि चाहिँ त्यसको के हालत होला कुरोको चुरो चाहिँ ट्रान्सपोर्टेसन कस्ट बाहेक एक ठाउँमा ट्याक्स लगाइसकेपछि त्यो बिचका अरू प्रान्तहरूले ट्याक्स लगाउनु पाइँदैन होइन होइन कुरै छैन त्यो नगर्ने हो भनेदेखि <laughs> त प्रान्त लगाउन स्थानीय तहमा लगाइदिन्छ स्थानीय लगाउनु त अनुसार तगराहरू आउँछन् डनहरू आउँछन् सुपर डन आइपुग्छन् अनि राष्ट्र डनै डनले चलाउन थाल्छन् <laughs> त्यस यसमा कुनै दुविधा नरहोस् एक ठाउँमा ट्याक्स र कर लगाइसकेपछि त्यो चाहिँ जहाँ उपभोक्ता पुग्छ अनि स्थानीय तहमा जे हुन्छ ती हुन्छ हो बारे चालफल चालफल नेपाली काङ्ग्रेसका पूर्व सभासद लक्ष्मण प्रसाद लिमिरे पूर्व सभासद तथा विश्लेषक हरिरोका नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिपेन्द्र बहादुर छेत्री प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अर्थविद डाक्टर चिरञ्जीवी नेपाल र उद्योगपति सुरेन्द्र वीर मालाकारलफललाई सहजीकरण गर्दैन संहितामा करको कुरा उठ्दा नि कल्पनाजी प्रत्येक सीमामा कर तिर्नु पर्ने हो कि भन्ने डर धेरै सर्वसाधारणको सुनिन्छ हामीले केही अघिका अङ्कहरूमा काठमाडौँकै केही सर्वसाधारणको आवाज सुनाएका थियौँ जहाँ उहाँहरू पनि त्यस्तै किसिमको डरमा हुनुहुन्थ्यो तर भर्खरै हामीले सुनेको छलफलमा नेपाली काङ्ग्रेसका पूर्व सभासद लक्ष्मण प्रसाद घिमिरेका अनुसार हामीले कुनै पनि सामान ल्याउँदा एक ठाउँमा कर तिर्यौँ भने अर्को प्रदेशमा फेरि तिर्नु नपर्ने रहेछ लक्ष्मण प्रसाद घिमिरेको यो कुरा चाहिँ गाउँ बुझाउन जरुरी देखियो अहिले हामी कार्यक्रम संहिता सङ्गालमा छौँ संहितामा स्रोत साधनको वितरण र व्यवस्थापन कसरी हुन्छ भनेर छलफल गरिरहेका छौँ अब कार्यक्रममा प्रतिक्रियाहरूको पालो भएको छ साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी रणधीर चौधरीले ट्विटरमा प्रश्न गर्नुभएको छ नेपाल संघीय संविधान बन्ने क्रममा छ संहिता पूर्वाधारलाई अवरोध गर्ने खालको बजेट आएको जस्तो देखिन्छ अहिलेको सरकार संघीयता चाहिँ भनेर बुझ्ने अब त्यस्तै जिज्ञासु ट्विटरमा लेख्नुहुन्छ संघीयता बहुजातीय प्रथामा रहन्छ यसलाई एकल जातीय बनाउनु घातक मात्रै होइन दुःख पनि हुन्छ ट्विटरमा सुविको भनाइ छ संघीयता भन्ने पार्टीलाई चुनाव जिताउनुको मतलब हामी उनीहरू संघीयता चाहन्छन् भन्ने बुझ्छौ नभए संघीयता विरोध गर्ने पार्टीले जितिहाल्थे चुनाव अब हम विश्वास मा नतोड़ने हमीयता का स्वाद चाखना दिने दिन कछाड़ धकी हो अवा देखे हाम्ण शासन हम्रे हो पर्खी रखे मत प्रतिक्रिया जानने सब्यवाद तपनी संघीयता राम संबंधी तप का प्रतिक्रिया हमीर पकड़ अञ्चना फाउन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो देशभरका पचास भन्दा बढी स्थानीय रेडियो स्टेसनबाट एक साथ प्रसारण हुन्छ कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत सर्च आफ्ना हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ कार्यक्रममा आज हामीले संघीयतामा स्रोत साधनको कुरा उठायौँ त्यसमा पनि भौतिक तथा मानव संसाधन अनि प्राकृतिक र आर्थिक स्रोतलाई जोड्यौं का बारेमा आफ्नो प्रतिक्रिया जुनसुकी बेला दिन सक्नुहुन्छ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ फेरि आउनेछौँसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली प्रियङ्का बुढाथोकी प्रविधि राजेन्द्र रिजाल म गणेश आचार्य र म कल्पना भट्टराई विधा हुन्छ मनोरञ्जनका लागि सु हजुर